नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ तपाईँलाई कार्यक्रम मुटुदेखि मुटुसम्मको यो स्पेसल भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्राममा मङ्गलबार तपाईँले राति सघा नौ बजीदेखि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै आइरहनु भएको थियो भने आज चाहिँ चौध फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे प्रौ दिवसको अवसरमा हामी विशेष कार्यक्रम लिएर उपस्थित भएका छौँ र यतिखेर भने प्रविधिमा मलाई साथ दिँदै हुनुहुन्छ मुसु मुसु हाँसेर एकदमै राम्रै साथी मेनुकाजीले र म छु तपाईँकै साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्मको यो भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्राममा तपाईँ पनि आफ्नो सन्देशहरू आफ्नो मान्छेलाई छोड्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यस आर यस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम अर्थात् मुटुदेखि मुटुसम्मको सर्टफर्म यम यम लेखेर तपाईँ एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको आफ्नो मान्छेको लागि सन्देश लेखेर चार चार चार दुई दुईमा म्यासेज पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँलाई लभ एसएमएसहरू चाहिएको छ भने अघिदेखि तपाईले एड सुनिरहनु भएको होला एचआरएस एउटा खाली ठाउँ त्यस पछाडि यलओभी लभ लेखेर चार दिन चार दिन पनि म्यासेज छोड्दै गर्नुहोला तपाईँलाई एसएमएसहरू टन्नै प्राप्त हुन्छन् र यतिखेर भने हामीलाई सुन्नु सुन्ताउनु पाँच डायल गरेर कोही साथी सम्पर्कमा आइसक्नु भएको छ उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौँ हेलो नमस्ते हेलो नमस्ते नमस्ते कहाँबाट को होला <laughs> <laughs> <laughs> <था साथ> <laughs> रुगा हजुर अवश्य पनि तपाईँलाई सुग्र स्वास्थ्य लाभको शुभकामना दिन चाहन्छौँ र आज भ्यालेन्टाइन्स डे तपाईँलाई ह्याप्पी भ्यालेन्टाइन्स डे पनि भन्न चाहन्छौँ र आजको के छ प्लान दाई घरतिरै बस्ती बसा तपाईँहरूको हाम्रो पनि तपाईँसँगै बस्ने तपाईँसँगै कुराकानी गर्ने एफएमै भ्यालेन्टाइन्स डे हाम्रो चाहिँ अब विशेष गरी होइन अवश्यसाजी आज विशेष कार्यक्रममा आउनुभएको छ कसैको लागि केही सन्देश छन् भने छोड्न सक्नुहुन्छ अब मलाई माया गर्ने मान्छेलाई धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु है सम्झिन हुन्छ मेरो साथीहरू घुम्नु पर्दा चाहिँ भैँसीमा हुनुहुन्छ मेरो प्यारी दिदी सबिना लामा अनि प्यारी लभली लभली बेरी चाहिँ बसन्ती घिचिङलाई पनि धेरै धेरै सम्झिरहेकी छु अनि राम्रोसँग भ्यालेन्टाइन डे मनाउनु होला भन्न चाहन्छु अनि मा लवजीलाई पनि धेरै सम्झिरहेकी छु भन्न चाहन्छु बसन्तीमा हुनुहुन्छ मनिष लामालाई चाहिँ धेरै धेरै धेरै मिठो माया मिठो सम्झना है अनि अनि फेरि फेरि मेरो मेरो साथीहरू रन्जु निविता नि प्रिया कल्पना कमल हनुम सावल लगायत मलाई चिन्ने नजिन्ने सम्पूर्णलाई निस्क्यो भन्छु र यतामा हजुरमा हुनुहुन्छ मेरो साथीको आमालाई पनि धेरै सम्झिरहेको छ कल गर्न पनि भन्न चाहन्छु यसमा चाहिँ मेरो आफ्नो मान्छेलाई के हजुर भौगोलिक दृष्टिले निकै टाढा हुनुहुन्छ क्या हो आफ्नो मान्छे एकदम अवश्य पनि जहाँ हुनुभयो पनि तपाईँको आफ्नो मान्छेको मुटुसम्म तपाईँको मुटुको कुरा पुगिसकेको छ मलाई यस्तो लाग्छ युनिसाजी थ्याङ्क यू सो मच कल गरिदिनु भयो हजुर आफ्नो थाहा छैन तपाईँलाई त थाहा हुनु परेको निसाजी खोइ अब पछि बिस्तारी हजुर भने तपाईँको मान्छेलाई चाँडै थाहा होस् तपाईँको आफ्नो मान्छेको मोटुसम्म तपाईँको यो सन्देश पुगोस् थ्याङ्कयू सो मच फर कलिङ अहिले भने हामी छुट्टिन्छौँ उहाँ हुनुहुन्थ्यो युनिसा थिङजे हाँडी खोला एकबाट हामीलाई सम्झाउनु भएको थियो तपाईँ पनि आउनु सक्नुहुन्छ आज भ्यालेन्टाइन्स डे स्पेसल मुटुदेखि मुटुसम्म आइरहेको छ सर्भर रेडियो सर्भर बयानब्बेसम्म पाँच मेगा मलाई हाँसी हाँसी सहयोग गर्दै हुनुहुन्छ म चाहिँ तपाईँको मनभित्रको साथी चन्द्र त्यसै गरी एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोला र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा तैक के मैसेज हिंदौर फेसबुक यूज करू डब्लू डब्लू डट फेसबुक डट कम स्लैश रेडिओ सर्वर पेज में तमेंट कर पोस्ट कर सकून तमेंटर भी लिखा रिन पड़ी हमारे सहकर्मी मित्र भी थोड़े कुराकाश भैलेंटाइन्स डे को बारे में तो भी तना एक और अभी कोई साथी फिर हम फोन संपर्क हो स्वागत करूँ हेलो नमस्ते हेलो दादा नमस्ते हज़ार नमस्ते य चीरपरचिता आवाज क्या थे को बोलभ कमल लामा कमल कमल जी भन्नुभयोजी सचे हुनुहुन्छ हामी पनि एकदमै कुशल मङ्गल छौँ अनि तपाईँलाई ह्याप्पी भ्यालेन्टाइन्स डे दादा आजको प्लानिङ कमलजी केही छैन होला मलाई झुकाउनु भयो होला आफ्नो मान्छेको अवश्य नानी कमलजी कार्यक्रममा आउनु भएको छ तपाईँका सन्देशहरू तपाईँको आफ्नो मान्छेलाई छोड्न सक्नुहुन्छ अवश्य पनि तपाईँको आफ्नो मान्छे तपाईँको साथीहरूको मुटुसम्म तपाईँको सन्देश पुगिसकेको छ तपाईँको मुठुको आवाज सो मच फर कलिङ अहिले भने हामी छुट्टिन्छौँ हवस् भाइ अँ भाइ हवेश उहाँ हुनुहुन्थ्यो मानवजी मानव तामाङजी तपाईँ भने आउन सक्नुहुन्छ सुन्नु सन्ताउन्न पाँच बजी एक सय अठार डायल गरेर अहिले भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि तिमीलाई लैजाउ यो सुन्दर साङ्गीतिक आवाज राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्मको भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्राममा अहिले तपाईँ हुनुहुन्छ तपाईँ पनि आउन सक्नुहुन्छ तपाईँको सन्देशहरू छोड्न सुन्न सुन्ताउन्न पाँच पच्चिस एक सय एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस एउटा खाली ठाउँ छोडेर यम यम डबल यम लेख्नुहोला त्यस पछाडि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना सन्देश लेखेर चार चार दुई पठाउन सक्नुहुन्छ र यतिखेर भने हाम्रो साथमा एकजना सहकर्मी साथी हुनुहुन्छ र उहाँ हुनुहुन्छ तपाईँ तपाईँले गेस्ट पनि गरिसक्नुभयो होला एकदमै आवाज गीत पनि गाउनुहुन्छ त्यसै गरी तपाईँको माझमा एकदमै चिरपरिचित आवाज पनि हो कार्यक्रम सरोभर सङ्गीतको सञ्चालक पनि हुनुहुन्छ यति भनिसकेपछि चाहिँ तपाईँलाई अवश्य पनि गेस गरिसक्नुभयो होला यतिखेर हामीसँग हुनुहुन्छ सहकर्मी आशाजी आशाजी यहाँलाई स्वागत छ कार्यक्रममा धन्यवाद चन्द्रजी कार्यक्रम मुटोदेखि मुटुसम्मको यो पल्मा हामी भ्यालेन्टाइन्स डे स्पेसलमा तपाईँलाई सोधिहालौँ आजको प्लान चाहिँ के छ <laughs> चन्दुजी आजको त खासै त्यस्तो प्लान छैन है हामी सबै अफिसमै छौँ घुमघामको प्लान पनि छैन जे होस् आज यत्तिकै खुसी भएर दिनहरू पनि छ जस्तो लागिरहेको छ अवश्य पनि हामी सँगै छौँ खुसी साथ बिताउँछौँ अवश्य पनि र यतिखेर तपाईँलाई माया भनेको चाहिँ के हो जस्तो लाग्छ मलाई त खास गरी भन्दाखेरि चाहिँ चन्द्रजी माया भनेको चाहिँ एउटा प्रकृतिको सबैभन्दा सुन्दर गिफ्ट जस्तो लाग्छ है अब भगवान्मा धेरै विश्वास गर्ने साथीहरूले चाहिँ भगवान्को गिफ्ट वा होइन भगवान्ले दिएको छ भन्दा सुन्दर उपहार भनेर मायालाई परिभाषित गर्छन् तर मेरो विचारमा चाहिँ नेचर प्रकृतिको ने, सबैभन्दा सुन्दर उपहार यो संसारमा केही छ भने त्यो माया हो जस्तो लाग्छ अवश्य <laughs> <laughs> मायाको परिभाषा सबैले फरक फरक दिने गर्छन् र तपाईँको परिभाषा पनि मायाको परिभाषाभित्र नै अटाउँछ जस्तो लाग्छ मलाई नेचरले जुन उपहार गिफ्ट दिएको छ हामीलाई एउटा फिलिङ्स हुन्छ त्यसलाई माया भनिन्छ भनेर र यतिखेर रेडियो सर्भर सुनेर बस्नुभएका हाम्रा श्रोताहरू हुनुहुन्छ लाखौँ श्रोताहरूले है रेडियो सर्भर सुनिरहनु भएको छ र मुटुदेखि मुटुसम्म पनि सुनिरहनु भएको छ उहाँहरूलाई भ्यालेन्टाइन्स डेको अवसरमा केही सन्देश छोड्न चाहनुहुन्छ भने छोड्न सक्नुहुन्छ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई तपाईँ नमस्कार भनिहालेँ है अघि नै पनि र खास यो लभ प्रेम दिवस त्यो भ्यालेन्टाइन डेलाई चाहिँ स्पेसल तरिकाले मनाउनुहोस् होइन अब अहिले चाहिँ समाजमा अलिकति विकृति पनि छाइसकेको छ प्रेम भनेर चाहिँ अलिकति उ शृङ्खल क्रियाकलापहरूतिर चाहिँ मान्छे आकृष्ट भइरहेको अवस्था ऊ त्यस्तो खालको स्थिति पनि छ एउटा प्रेम भनेको सुन्दर र पवित्र चिज हो यसलाई चाहिँ पवित्र नै रहन दिनुहोस् यसलाई बिकृत बनाउनेतिर भन्दा पनि यसलाई पवित्र राख्ने र मायाको जो उत्कर्ष छ त्यसलाई छुने मुटुदेखि मुटुसम्मको कनेक्सन यम यम चन्द्रजीको भाषामा मुटुदेखि मुटुसम्मको कनेक्सन यसलाई चाहिँ स्वच्छ तरिकाले मर्यादित तरिकाले प्रेम दिवस मनाउनुहोस् पनि भन्न मना चाहन्छु र सकारात्मक सन्देश जसले गर्दा तपाईँको क्रियाकलापबाट सकारात्मक सन्देश जाओस् समाजमा र सबैले मायालाई एउटा सुन्दर वस्तु सुन्दर चीज र सुन्दर को रूपमा चाहिँ अँगाल्न सकुन् भन्ने मेरो चाहिँ मतलब सन्देश छ अवश्य <laughs> पनि तपाईँ कार्यक्रममा आएर दुई शब्द राखिदिनु भयो मुटोदेखि मुटोसम्मलाई एउटा पवित्र बनाइदिनु र धेरै खुसी लागेको अरू साथीहरूसँग पनि हामी एकैछिन पछाडि कुरा गर्छौँ अहिले पनि तपाईँसँग छुट्टिन्छु चु। धन्यवाद अब आशाजीसँग मैले कुराकानी गरेँ र अरू साथीहरू पनि सहकर्मीसँग पनि एकछिन कुरा गर्छ चा। आवश्यक धेरै समय हुन्न पन्ध्र मिनट त गइसकेछ भर्खरै आए जस्तो लाग्छ मेन गाजी मुसु मुसु हाँसिरहनुभ र तपाईँ पनि आउन सक्नुहुन्छ शून्य सन्ताउन्न पाँच बिस पच्चिस डायल गरेर त्यसै एसएमएस गर्न सक्नुहुन्छ यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ र यम यम लेखेर तपाईँको फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार <laughs> दिदी म्यासेज गर्न सक्नुहुन्छ यदिखेरि म्यासेज लिन चाहन्छु म्यासेज लेख्नु भएको छ रविना मुक्तान भुल्न नसकिने कल्पनाहरू छन् मेरा स्मृतिका भुल्न नसकिने कल्पनाहरू छन् मेरा स्मृतिका चेनभरि बिर्सन नसकिने मायाहरू छन् मेरा सुन्दर आहा सुन्दर मनभरि भन्नुभएको छ दुख सुख बोकिरहे भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस चाहिँ प्राप्त भएको छैन थ्याङ्क्यु सो मच रविनाजी एसएमएस गरिदिनु भयो तपाईँको एसएमएस पुरा पढ्न पाइनँ सरी भन्न चाहन्छु त्यसै अर्को एसएमएस हाई दाजु बसन्ती भन्नुभएको छ मेरो प्यारे युनिसा सबिन दाहाल त्यसै गरी निकिता निकितालाई ह्याप्पी भ्यालेन्टाइन्स डे एन्ड ह्याभ अ गुड डे ओके बाई बाई भन्नुभएको छ थ्याङ्क यू सो मच सम्झनुभयो बसन्तीजी त्यसै गरी अर्को एसएमएस छ आशिका तामाङ मात्रै लेख्नु भएको छ त्यस पछाडि केही एसएमएस लेख्नु भएको छैन थ्याङ्क्यु सो मच तपाईँलाई पनि त्यसै अर्को एसएमएस छ रविना अह रबिना मुक्तान भन्डानेको थापा लेख्नुभयो कि अह रविना मुक्तानै लेख्नु भएको रहेछ रविना मुक्तानजीले नै लेख्नु भएको छ आ थाहा पाउनै छोडेँ मैले के दिन के रात जहाँ गएँ नि जे गरिदिने अह आइरहने निष्ठुरीको मलाई याद अहा थाहा पाउने छोडेँ मैले के दिन के रात जहाँ गएँ नि आइरहने निष्ठुरीको मलाई याद धन मागेको थिइनँ मैले मागेको थिएँ मात्र उसलाई भन्ने अब सायद होइन चाहिँ <laughs> त्यस पछाडि पुरा यसमा भएको छैन थ्याङ्क यू सो मच रविनाजी तपाईँले पुनः एउटा एसएमएस पठाइदिनु भएको छ तपाईँको यस्तै एसएमएसहरू आएर हुन् तपाईँ पनि रेडियो सर्भर सुन्दै हुनुहुन्छ मुटुदेखि मुटुसम्म भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्राम सुन्दै हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस त्यस पछाडि एउटा खाली ठाउँ र यम यम लेखेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँले शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठार डायल गरेर हामीसँग जोडिन सक्नुहुन्छ तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सक्नुहुन्छ एकपटक पुनः दोहोऱ्याउन चाहन्छु यच आर यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज पठाउँदै गर्नुहोला अहिले भने कोही साथी हाम्रो फोन सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हेलो नमस्ते Hello. Hello. Aha. Hello. कोही साथी हुनुहुन्छ तर लाइनमा उहाँको लाइनमा अलिकति प्रब्लम आइरहेको छ मेनकाजीले कान्डा गुन्डुङ मिलाउँदै हुनेछ बाहिरतिर <laughs> अवश्य भने तपाईँ पनि आउन सक्नुहुन्छ सुन्न सन्ताउन पाँच बजी एक सय अठारमा त्यसै यच आरएस एउटा खाली ठाउँ डबल यम अर्थात् यम यम लेखेर एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज पठाउन सक्नुहुन्छ तपाईँको मुटुको कुरा तपाईँको मुटुसम्म पुर्याउन सक्नुहुन्छ अहिले भने एउटा एसएमएस छ दादा यो माया भन्ने चिज नै कस्तो आफ्नो मान्छेले नै सम्झेर बस्न मन लाग्छ मेरो मुठुको टुक्रा बीलाई ह्याप्पी भ्यालेन्टाइन्स डे म पदमपोखरीबाट बिना गोली भन्नुभएको छ थ्याङ्क यू सो मच बिनाजी अवश्य पनि तपाईँको यो मुठुको कुरा तपाईँको भावना तपाईँको आफ्नो मान्छेको मुठुसम्म पुगिसकेको छ यतिखेर र मेरो आवाजमा उहाँलाई पुग्यो अवश्य पनि मलाई यो आशा छ त्यसै अर्को एसएमएस रविना मुक्तान मात्र उनको साथ अह मात्र उनको साथ पापी पापिरहेछ निष्ठुरिता गरिन मलाई विश्वास गरिन मलाई विश्वासघात भन्नुभएको रहेछ थ्याङ्क यू सो मच रविनाजी फेरि एसएमएस गरिदिनु भयो र यतिखेर पनि कोही साथी हाम्रो फोन सम्पर्क हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हेलो नमस्ते हेलो हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो होला के भन्नुभयो दिनेश श्रेष्ठजी कहाँदेखि होला हजुर कहाँदेखि होला आहा, ह एकचोटि तपाईँले रेडियो खोलिरहनु भएको छ भने त्यो रेडियोलाई अलिकति भोलम चाहिँ सानो गरिदिनु होला है हजुर हजुर त्यो किन भन्दा तपाईँको आवाज पुरै बुझिन एकदमै डिस्टर्ब आइरहेको छ दिनेश भन्नुभयो कि सुमन भन्नुभयो दिनेश श्रमेष्ठी कहाँदेखि होला दिनेश या सुमनजी एकजना साथी हुनुहुन्थ्यो उहाँलाई चाहिँ Uh, साथीहरू फोन गर्नु हुँदाखेरि चाहिँ अलिकता रेडियोलाई चाहिँ सानो गरिदिनु होला इको साउन आउँछ तपाईँसँग पुरा बोल्न पाउँदैन प्रश्न सुनिँदैन र तपाईँ पनि सुन्न सुनाउन पाँच पच्चिस एक सय अठार डायल गरेर आउनुहोला मुटुदेखि मुटुसम्मको सर्टफर्म यम यम लेखेर चार चार दुई दिनमा पनि छोड्दै गर्नुहोला तपाईँको मुटुको कुरा यतिखेर अर्को एसएमएस छ अलिना तामाङ मोकवानपुर हेटौँडाबाट भन्नुभएको छ भ्यालेन्टाइन्स डे माई अल फ्रेन्ड्स तपाईँहरूको लभ सक्सेस होस् भन्नुभएको थ्याङ्क यू सो मच हाम्रो तर्फबाट र रेडियो सरोवरको तर्फबाट पनि तपाईँलाई ह्याप्पी भ्यालेन्टाइन्स डे र यतिखेर फेरि कोही साथी हाम्रो फोन सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हेलो नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो होला थ्याङ्क यू सो मच हाम्रो तर्फबाट र तपाईँलाई पनि हेप्पी भ्यालेन्टाइन्स डे भन्न चाहन्छु अस्मिताजी कहाँदेखि होलानिङ के छ आजको प्लानिङ त केही छैन दादा त्यही रेडियो सरोर एफएम सुनेर बसिरहेको छु आफ्नो आफ्नो होइन छैन अवश्य <laughs> पनि र यतिखेर तपाईँ कार्यक्रममा आउनु भएको छ भ्यालेन्टाइन्स डे स्पेसल मुटुदेखि मुटुसम्ममा तपाईँको मुटुका केही भावनाहरू छन् भने आफ्नो मान्छेको मुटुसम्म पुऱ्याउन सक्नुहुन्छ उहाँसँग कुराकानी हुँदै थियो अस्मिता लामाजी रातो माटेदेखि हामीलाई सम्झाउनु भएको थियो तर फोन डिस्कनेक्ट भइसकेको छ र यतिखेर पनि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि जसलाई कहिले पाउँदैन उसकै माया धेरे जसलाई कहिले पाउँदैन उसकै माया धेरै तिमी त माया तिमी त माया गरया नगर तर तिमी तिमी त माया तिमी त माया गरया नगर जनम जनम मेरे, जसलाई कहिले पाउँदै तिम्रो तिम्रोन भाग्य मानी निधार भी मा भागी पीरती को बोट मो पीरती को बोटै खुसी ठुलो किन हुन्छ कुन् जसलाई कहिल्यै पाउँदैन उसकै माया धेरै जसलाई कहिल्यै पाउँदैन उसकै माया धेरै तिमी त माया तिमी त माया, माया गर तर तिमी मेरै तिमी त माया तिमित माया गरनम मेर जसलाई कहिल्यै पाउँदिन तर पसल किन चिन्ता हजुर रहेको ओम चिन्ताउनु भएको छोधिर्स हेटोडा तिन पुरानो मकनपुर रोड अन्ठानब्बे सुना बहत्तर दस आठ सय पचास सथी सथी के गर्नु घरबार गर त गर्ने भनेको त ता हो नि तर तर के राम्रा डिजाइनका गना पाइने विश्वसनीय ठाउँ कहीँ छैन तिमी कुन जमानामा छौँ हा? हाम्रै हेटौडामा रहेको नवबुद्ध सुन चाँती पसल छँदैछ नि हाजुर हामी कहाँ पुरा तथा अत्याधुनिक डिजाइनका गराउनुका साथै खरिद बिक्री पनि गरिन्छ सम्पर्क नव बी पसल बस पार्क प्रोपाइटर राजकुमार रसाइली सम्पर्क नम्बर शून्य सन्ताउन्न पाँच चौबिस छ सय तेत्तिस मोबाइल नम्बर अन्ठानब्बे चार पचास सन्ताउन्न मेरी नी कोल्ड उस एंडोर बोलो यहाँ तो विभिन्न जात का ताजा मछा कुकुरा को मसु अंडा खसी को मसु बंगुर बंगुर के मासु रसु पाइन को साथ ही होलसल तथा खुदरा बिक्री सम्पर्केटौडा बाई छ परियार अब्बे परियार, बाह्रिस सात सय सत्तरी बजार व्यवस्थापक नि तथा प्रविण सम्पर्क नम्बर अन्ठानब्बे चार ताजा तेइस नौ सय उन्तिस अन्ठानब्बे चार अठार सैतिस स्त्री तथा प्रसुति रोग सम्बन्धी एवं फिजिसियन डाक्टर नवीन शाह अब 24 घण्टा देवी अस्पताल सानो पोखरामा त्यसैले सम्बन्धित बिरामीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला जस्तै महिलाहरूमा सेतो पानी भग्ने यो निचिलाउने दुख्ने पोल्ने घाउ खटिरा सरुवाग महिनावारी गडबडी गर्भवती तथा प्रसुति जाँच र पाठेघर सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार भइरहेको छ साथै डाक्टर राघवेन्द्र ठाकुर वरिष्ठ स्त्री तथा प्रसुति परिवार नियोजन विशेषज्ञबाट दैनिक पाठेघरको अपरेसन पाठेघरभित्र पलाएको शिष्टको अपरेशन अपरेशन गरेर बच्चा निकाल्ने र साना ठुला सबै प्रकारका अपरेशन Let's <laughs> go. साथ ही वरिष्ठ डॉक्टर चौधरी गाठा गुठी स्तर में आये गाठा गुठी शरीर में आयोगी संपूर्ण रोगेशन भैर हम कहा प्रत्येक दिन ओपीडी सेवा भिडियो एक्सरेजी फार्मे घंटा इमर्जेन्सि सेवास एक सौ तेतीस शून्य भ्यालेन्टाइन्स डेको बेलामा आफ्नो मान्छेलाई राम्रो भन्यो आफूलाई केही पनि लेख्न हुँदैन ए त्यति कुरामा पनि के चिन्ता लिइरहेको हो कहिला त्यसको लागि त मोबाइलको म्यासेज बक्समा गएर लेखेर एक स्पेसिई लेखेर चार तिन चार तिनमा एसएमएस गरिदेऊ त्यसपछि त लभ एसएमएस कति हो कति गरिनुहोस् भने कति खेला आउँछ पनि थाहा छैन केलाई चिन्ता गर्छ त नि मोबिलको मेसेज बक्समा गएर टाइप गरौगुडा फिडर छ भने सिएच युनिलिभर फिडर छ भने युएच भुटनदेव फिडर छ भने बिएच ग्रामीण फिडर छ भने जिएच टाइप गर होइन अनि त्यसपछि चार चार दुई यातात कार्यालय बीरगज में यात का बाइक लाइसेंस को लगी लिखित परीक्षा को, को नतीजा अब तपाईको रिजल्ट थाहा पाउनका लागि पाउनुहोस् तपाईको रिजल्ट तपाईँकै मोबाइलमा आहा, यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्मको स्पेसल भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्राममा र यतिखेर छु प्रविधिका साथी मेनुकासँगै म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज तपाईँको मुटुको भावनाहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनको लागि आएको छु र विशेषतः यो कार्यक्रम मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म तपाईँले सुन्दै आइरहनु भएको थियो भने सधैँभरि सुन्न सक्नुहुन्छ त्यही टाइममा र आज चाहिँ स्पेसल भ्यालेन्टाइन्स डेको कारणले गर्दाखेरि चाहिँ तपाईँको माझमा आएको छु र यतिखेर तपाईँ सुन्न सन्दाउनु पाँच डायल गरेर आउँदै गर्नुहोला त्यसै गरी यच एउटा खाली ठाउँ यम र फेरि एउटा खाली ठाउँ छोडेर नाम ठेगाना र सन्देश लेखेर चार चार दिदीमा म्यासेज पनि गर्दै गर्नु होला र यतिखेर भने हाम्रो सहकर्मी साथी हुनुहुन्छ यतिखेर हाम्रो साथमा सुशान्तजी हुनुहुन्छ उहाँको बारेमा त धेरै भन्नु नपर्ला अहिले एकैछिन पछाडि दुई बजेपछि उहाँको कार्यक्रम फिल्मी हङ्गामा पनि आउँछ तपाईँले कुरा पा कुराकानी पनि गर्नु भएको छ कार्यक्रममा सहभागिता पनि जनाउनु भएको छ र यतिखेर हुनुहुन्छ सुशान्तजी यहाँलाई स्वागत छ कार्यक्रममा धन्यवाद ह्याप्पी भ्यालेन्टाइन डे थ्याङ्क यू सो वाच र तपाईँलाई पनि धेरै धेरै ह्याप्पी भ्यालेन्टाइन्स डे एकदम अनि सुशान्तजीलाई चाहिँ सिधै छोड्दा हेरेको गर्छ कि छैन अब गर्लफ्रेन्ड छ भन्ने कि छैन भन्ने अब हेर्नु न छु म पनि अहिलेसम्म होइन भनौँ कि नभन गोधारमा अवश्य भने मोटोदेखि मोटोसम्मले आफ्नोमा मोटोसम्म तपाईँको कुरा पनि पुरा आउँछ यतिखेर सायद सुनिरहनुभयो होला रेडियो सरहरू उहाँसम्म चाहिँ सुटुक्क पुग्छ कि भने आश पनि गरेँ मैले भन्ने हुनुहुन्छ सुशान्तजी तपाईँको आजको प्लानिङ चाहिँ के छ प्लानिङ त थियो आहा। तर उनै मानिन के हो रुम जाने भनेको अनि ऊ चाहिँ व्यस्त छु म आज भन्नु अर्को वर्ष चाहिँ होला कि जस्तो अर्को वर्ष चाहिँ पक्का होला पक्का भएपछि चाहिँ हामी फेरि सोध्छौँ हजुर त्यो बेला चाहिँ नढाड्नु होला र यतिखेर रेडियो सर्भर सुनिरहनु भएको छ सबै साथीहरूले तपाईँको विचारमा सा चाहिँ माया भनेको के हो जस्तो लाग्छ अब माया भनेको चाहिँ के भन्नु पर्दाखेरि चाहिँ एउटा माया चाहिँ भनेपछि चोखो हुनुपर्छ एकदमै होइन आहा माया भने चाहिँ फुलिएको फुल, फुल जस्तो हुनुपर्छ आहा पक्कै पनि होइन मायाको परिभाषा छैन कि मायालाई ठ्याक्कै परिभाषा दिन भने गाह्रो छ धेरै गाह्रो छ सबै माया गर्नेहरूले पनि त्यस्तै भन्छन् अब जुन बेला मिलन भयो त्यो बेला चाहिँ मिलन जस्तो लाग्ने खुसी जस्तो लाग्ने माया जुन बेला बिसोड भयो त्यो बेला चाहिँ यो माया भनेको यस्तै रहेछ पीडा मात्र हुने जे सिचुएसन अनुसार मान्छेले बुझिरहेको हुन्छ फरक फरक जे होस् एउटै परिधिभित्र चाहिँ बाँध्न नसकिने अवस्था छ र यतिखेर रेडियो सरोवर सुनिरहनुभएका सम्पूर्ण साथीहरूलाई अथवा तपाईँको मुटुको आफ्नो मान्छेलाई चाहिँ केही सन्देश छ भने छोड्न सक्नुहुन्छ सन्देश भन्दा पनि एउटा सबै श्रोताहरूको लागि आसु मेरो होस् आँखा तिम्रो होस् आँसु मेरो होस् मुटु तिम्रो होस् धडकन मेरो होस् हाम्रो माया यस्तो होस् सास तिम्रो रोकिदा लास मेरो अवश्य पनि एकदमै राम्रो यो मुक्तको भनौँ अझै यसलाई बढी गजल लाग्दा पनि एकदमै राम्रो सन्देश छोड्नु भएको छ थ्याङ्क्यु सो मच तपाईँले कुराकानी गरिदिनु भयो एकैछिन भए पनि एकैछिन पछाडि तपाईँको प्रोग्राम पनि आउँछ त्यसमा पनि साथीहरूले सहभागिता जनाउनु हुनेछ र अहिले भने तपाईँसँग कुराकानी यति नै भिड मारौँ अवश्य पनि धन्यवाद र सुशान्तजीसँग कुराकानी गरेँ उहाँको फिल्मी हङ्गामा कार्यक्रम पपुलर छ र तपाईँ पनि आउन सक्नुहुन्छ दुई बजे पछाडि आज भ्यालेन्टाइन्स डे स्पेसल पनि भन्दै हुनुहुन्छ सुशान्तीले अवश्य पनि र तपाईँको एसएमएसहरू लिन चाहन्छु म एसएमएसहरू अलिक टन्नै अलिक तलै पुगेँ कि जस्तो लाग्यो अह पदम बुखरीबाट बिरागोलेजी उहाँको पढिसकेका छु मैले अह अर्को छ एसएमएस सागर लाभा फ्रम लालझाडी अह मैले लेखेको नसोच्नु साथी रगतले लेखेर पठाएको छु मैले लेखेको नसोज्नु साथी रगतले लेखेर पठाएको छु कागजको टुक्रा नसुझ्नु साथी बुटुको टुक्रा पठाएको छु ह्याप्पी भ्यालेन्टाइन्स डे भन्नुभएको छ थ्याङ्क्यु सो मच सागर चाहिँ एकदमै राम्रो एसएमएस गर्नु है त्यसका लागि र यतिखेर भने कोही साथी हाम्रो फोन सम्पर्क हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हेलो नमस्ते हेलो नमस्ते हेलो हेलो कोही हुनुहुन्छ अवश्य नै कोही साथी हुनुहुन्थ्यो उहाँसँग सम्पर्क विच्छेद भइसकेको छ हामीले कुराकानी गर्न पाएनौँ तपाईँको एसएमएसलाई नै पुनः जोड्न चाहन्छु अर्को एसएमएस छ हेलो दा ह्याप्पी भ्यालु डान्स डे भन्नुभएको छ थ्याङ्क यू सो मच मेरो तर्फबाट पनि एन्ड एन्ड मामा अह एन्मामा मामा इस्टर बिके भन्नुभएको छ मैले अलिकति गलत उच्चारण गरेँ भए सरी र लामा अह लामा बिके आर लामा बिरामी हुनुहुन्छ उहाँको सुस्वास्थ्यको कामना गर्दै ह्याप्पी भ्यालेन्टाइन्स डे भन्न चाहन्छु हुनुभएको छ उहाँलाई हाम्रो तर्फबाट भने शीघ्र स्वास्थ्य लाभको शुभकामना र कोही साथी सम्पर्क हुनुहुन्छ उहाँलाई स्वागत गऱ्यौँ हिलो नमस्ते हेलो हेलो हेलो उहाँसम्म मेरो आवाज नपुगेको कि मेरु गाजी अलिअलि एक्जुलरीहरू <laughs> पनि चलाइदिनु होला अवश्य पनि र कोही साथी सम्पर्क हुनुहुन्छ हेलो उहाँ गइसक्नु भएको छ फेरि तपाईँको यसमा यसलाई नै निरन्तरता दिन चाहन्छु शर्मिला मुक्ताने हेटौँडाबाट भन्नुभएको छ <laughs> मेरो विदेशमा हुनुभएको हस्बेन्डलाई मुटुदेखि नै ह्याप्पी भ्यालेन्टाइन्स डे भन्न चाहन्छु र मेरो अल फ्रेन्डलाई पनि ह्याप्पी भ्यालेन्टाइन्स डे भन्नुभएको छ थ्याङ्क यू सो मच शर्मिलाजी अवश्य पनि तपाईँको हस्बेन्ड विदेशमा हुनुहुन्छ अहिले लायक त उहाँले यो कार्यक्रम सुन्न सक्नुहुन्न तर डब्लुडब्लुडब्लु डट यो कार्यक्रम चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यो जानकारी तपाईँको श्रीमानलाई पनि दिनुहोला त्यसै गरी अँ कोही साथी फेरि फोन सम्पर्क हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हेलो नमस्ते हेलो हेलो हेलो नमस्ते हजुर नमस्ते कादेखिको बोल्दै हुनुहुन्छ हेलो ओहो <laughs> मेरो आवाज उहाँसम्मै नपुगेकै नै जस्तो लाग्यो हेलो हेलो अहि साथी हुनुहुन्छ जे होस् उहाँको आवाज मसम्म आइपुगेको छैन मेरो आवाज उहाँको आवाज चाहिँ आइरहेको छ मेरो आवाज चाहिँ उहाँसम्म पुगेन अवश्य पनि र सरी भन्न चाहन्छु यो प्रविधि अलिकति गडबड हुन्छ कहिलेकाहीँ फोन सम्पर्कले हामीलाई अलिकति दुःख दिन्छ जे होस् अर्को एसएमएस पढ्न चाहन्छु म अर्को एसएमएस लेख्नुहुन्छ हाई दादा एन्ड सिस्टर सन्चय हुनुहुन्छ भन्नुभएको बन छ हामी दुबैजना सन्चय छौँ उहाँले लेख्नुहुन्छ अनि हजुरहरूको खानपिन भए त भन्नुभएको छ अवश्य पनि खानपिन भइसकेको छ आइएम सुदिप मगर फ्रम हेटौडा चार हुप्रा चौरबाट फर्स्ट अफ अल त रेडियो सर्भरको अल भन्नुभएको छ त्यस पछाडि पुरै एसएमएस प्राप्त भएको छैन थ्याङ्क्यु सो मच साथी सम्झिनु भयो हेटौडा चार हुप्रा चौरदेखि सम्झाउनु भएको छ सुदिपजी थ्याङ्क यू सो मच त्यसका लागि र कोही साथी फेरि सम्पर्कमा हुनुहुन्छ उहाँसँग चाहिँ बोल्नु पाउने कि नपाउने हो स्वागत गरौँ हेलो नमस्ते हेलो नमस्ते कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग पनि मेरो आवाज पुगेको छैन अवश्य पनि हजुर नमस्ते मेरो आवाज सुनिरहनु भएको छ लाइनमा अलिकति डिस्टर्ब आइरहेछ मेरो लाइन बन्द नै गरिदिउँछिनको लागि हेलो नमस्ते हेलो उहाँ गइसक्नु भएको छ र लाइन चाहिँ एकैछिन डिस्कनेक्ट नै गर्नु पर्ला जस्तो छ मेनिकाजी उहाँसँग कुराकानी गर्न सकिरहेको छैन एकैछिनमा प्रविधि हामी मिलाउँछौँ तपाईँको एसएमएस नै राख्न चाहन्छु अर्को एसएमएस छ हाई दा लेख्नु हेलो चन्दु दादा ह्याप्पी भ्यालन डे भन्नुभएको छ मेरो तर्फबाट पनि तपाईँलाई ह्याप्पी भ्यालन डे एन्ड यस यच आर अल फ्यामिली रेडियो सर्भर लेख्नु होला सायद यस आर अल फ्यामिलीलाई आइएम आ, प्रुन तामाङ भन्नुभएको छ पुरन लेख्नुभयो कि बिहान पनि उहाँको पढेथेँ मैले पिआरयुएन लेख्नु भएको छ मैले नाम गलत उच्चारण गरेको भएँ सर है साथी आ, प्रुन तामाङ फ्रम हेटौडा तेज ओ माय माईको सन्देश पर्दा, माई फ्रेन्ड दिपु विशाल भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथी एसएमएस गरिदिनु भयो तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोला र त्यस पछाडि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दिदीमा म्यासेज गर्नुहोला अर्को एसएमएस छ जय चौधरी भन्नुभएको छ हाई हेटौँडाबाट भन्नुभएको रहेछ हाल र ह्याप्पी भ्यालेन्टाइन्स डे अल माई फ्रेन्ड्स भन्नुभएको छ थ्याङ्क सो मच एसएमएसको लागि त्यसै अर्को एसएमएस छ हाई म पागल प्रेमी हाल हेटौँडाबाट विशेष गरी डिस्टुरी अमन आई लभ यु ल भन्नुभएको छ कुरी बस्या छु चाँडो आउनु है भन्नुभएको छ अवश्य भने तपाईँको आउनु मान्छे आउँदै हुनुहुन्छ होला तपाईँलाई भेट्नको लागि थ्याङ्क यू सो मच एसएमएसको लागि र अहिले भने एउटा सुमधुर शान्तिको आवाज तपाईँको लागि सफर मेरे हमसफर यो समुद्र सांगीतिक आवाज तब को लगी राखे रहा तुम्हारे रेडियो सरोवर बयानबे दशमलव पांच मेघा हर्च को कार्यक्रम मोटेदि मोटेसम में र मोटुदेखि मुटुसम्मको मुटु यो बसाइमा हामी आज भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्राम गरिरहेका छौँ र सहकर्मी सा साथीहरूसँग पनि कुराकानी गरिरहेका छौँ र यतिखेर चाहिँ बाहिर चाहिँ हुनुहुन्छ मलाई प्रविधिमा साथ दिइरहनु भएको छ आशाजीले र आशाजीले आशा <laughs> फिलर चाहिँ अलिक सानो बनाइदिनु होला आशाजी तपाईँलाई आग्रह गरे फिलरलाई सानो बनाइदिनु भयो भने हुन्छ जिरोमा राखिदिनु भयो भने के फरक नपर्ला र यतिखेर भने तपाईँलाई परिचय दिउँ एउटा सहकर्मी एकजना साथी हुनुहुन्छ तपाईँले सुन्नुभयो होला आन्टीको चटपटे पसल उहाँ पनि उहाँ आ, मिठो मिठो चटपटे बनाउन आउनुहुन्छ साथीहरू लिएर साथीहरूको माजमा साथीहरूको माझमा भन्दाखेरि तपाईँले फेरि को मा, आ, को को चिन्नलाई गाह्रो पर्ला सबैजना साथीहरू आउनुहुन्छ च्यान्टे भुन्टे आन्टीको चटपट्टे पसल बनाउने हाम्रो आन्टी त्यसै गरी हाम्रो अन्य साथीहरू पनि गजौदहरू पनि आउनुहुन्छ कहिलेकाहीँ जस उहाँहरूमध्ये को हुनुहुन्छ होला कन्फ्युज हुनुहुन्छ तपाईँ त्यो मैले यति मात्रै भनेको थिएँ तपाईँ कन्फ्युजनमा तर उहाँले सर्वर चौतारी पनि चलाउनुहुन्छ यो जानकारी तपाईँलाई दिएर यति भनेपछि चाहिँ तपाईँले बुझिसक्नुभएको होला सर्वर सङ्गीत पनि चलाउनुहुन्थ्यो अहिले चाहिँ त्यसै सन्चै हुनुहुन्छ भने म चाहिँ कहिलेकाहीँ आउँछु उहाँ चाहिँ रेगुलर आउनुहुन्छ यति भनिसकेपछि तपाईँले थाहा पाइसक्नु भएको छ र उहाँ हुनुहुन्छ सहकर्मी सा साथी मिन्काजी हामीसँग हुनुहुन्छ मिन्काजी यहाँलाई स्वागत छ कार्यक्रममा धन्यवाद <laughs> नमस्कार सम्पूर्ण श्रोताहरूलाई अनि गुड आफ्टरनुन <laughs> पनि के छ तपाईँको हालकोहरू बिहान आज सिनुहोस् धेरै धेरै आजको योजना हेर्नुहोस् न आज रेडियोमा आउनु पर्यो है कति गइन्थ्यो पनि कि कुरो भनौँ न लास्टपछि है साँच्चै झनै झनै बिहान गइसके अवश्य भने अब के गर्ने आज हाम्रो भिडियोको औपचारिक ओपनिङ पनि हुँदैछ भएर पनि हामी कतै कतै गएनौँ अवश्य भने हामी जुटिरहेछौँ साथीहरूसँगै बसेर भ्यालेन्टाइन्स डे मनाइरहेछौँ मेन गाजी तपाईँलाई चाहिँ भ्यालेन्टाइन्स डेको अवसरमै सोधिहालौँ माया भनेको चाहिँ के हो जस्तो लाग्छ अलिकति भन्दाखेरि थोरै मात्रै वास्तवमा माया भनेको चाहिँ मलाई ठ्याक्कै चाहिँ थाहा भएन होइन के भन्छ अब माया माया भनेको माया हो माया भनेको माया हो किनकि माया भनेको माया हो त्यसैले माया भनेको माया हो भन्छन् होइन त्यही भएर पनि तर माया भनेको चाहिँ एकदम के भन्छ मुटुदेखि गरिने माया के भन्छ त्यस्तै एकअर्कालाई गरिने माया भनौँ मेरो विचारमा चाहिँ तर वास्तवमा गहिरो भएर चाहिँ त्यो मायाको बारेमा अर्थ बुझ्ने कोसिस चाहिँ छैन है माया भनेको माया नै भने हो किनकि त्यसैले माया भनेको माया नै हो <laughs> एकदमै रमाइलो परि विभिन्न तरिकाले परिभाषित गर्छन् पनि तर मलाई चाहिँ यसरी परिभाषित गर्न आयो है अवश्य मेरो मेनिका चाहिँ खुसी लाग्यो यतिखेर भने रेडियो सर्भर सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई केही सन्देश छोड्न चाहनुहुन्छ अथवा आफ्नो मान्छेलाई पनि मुटुको कुरा छोड्न चाहनुहुन्छ भने भन्न सक्नुहुन्छ सर्वप्रथम चाहिँ सम्पूर्ण श्रोताहरूलाई ह्याप्पी भ्यालेन्टाइन्स डे राम्रोसँग भ्यालेन्टाइन्स डे मनाउनुहोला संस्कृति मनाउनु होला अर्काको संस्कृतिलाई पछ्याउनुभन्दा पनि आफ्नो संस्कृतिलाई जोग्यो नगर्नुहोला र आफ्नो बुवा मम्मीलाई माया गर्नुहोला अनि आफ्नो दाजुभाइ दिदीबहिनी जो हुनुहुन्छ उहाँहरूलाई बढी माया गर्नुहोला अरूको मान्छेलाई चाहिँ गर्नुहोला गर्न पनि उहाँले केयर नगर्दा पनि चाहिँ केयर गर्न चाहिँ नछोड्नु होला है अवश्य <laughs> <laughs> <आवसे> पनि <laughs> र रा, एकदमै राम्रो रा सन्देश पनि छोड्नु भएको छ आमा बुवा सबैलाई माया गर्नुपर्छ र थ्याङ्क्यु सो मच मेनुकाजी तपाईँको आवाजले मोटोदेखि मोटोसम्मको यो स्पेसल बसाइमा तपाईँले पनि पवित्र पारिदिनु भयो त्यसको लागि थ्याङ्क्यु सो मच अँ <laughs> तपाईँहरूलाई पनि धन्यवाद अँ अवश्य पनि हामीले मेनुकाजीसँग कुराकानी गऱ्यौँ र तपाईँको एसएमएसहरू राख्न चाहन्छु यतिखेर एसएमएस छ हाई चन्द्रदा ह्याप्पी भ्यालेन्टाइन्स डे अँ अँ हे दादा मेरो बिहप त छैन मेरो सबै साथीलाई मिस यु भन्न चाहन्छु मेरो नेम सृजना लामा पदम पोखरीबाट भन्नुभएको छ थ्याङ्क यू सो मच सृजनाजी बिहफ छैन भन्नुभएको रहेछ खुसीको कुरा हो बिहफ बनाइहाल्नु चाहिँ हुन्न नत्र भ्यालेन्टाइनको हजुर मेरोका त्यति साह्रो नै अलि भन्न नमिल्ने के गर्ने है हजे होस् एकदमै बिहब छैन रहेछ ढुक्क हुन्छ <laughs> जे होस् खुसीको कुरा तपाईँले एसएमएस गरिदिनु भयो थ्याङ्क यू सो मच र तपाईँको एसएमएस आगामी दिनमा पनि मुटुदेखि मुटुसम्म आज स्पेसल हो मंगलबार राति चाहिँ प्रत्येक हप्ता आउँछ सवा नौ बजीदेखि सुन्न नभुल्नुहोला त्यसै गरी अर्को पनि एसएमएस लेख्नु भएको छ उहाँले मुटुमाझ तिखो छुरा चलाएर गयो मुटुमाझ तिखो छुरा चलाएर गयो निष्ठुरले जिउँदो मलाई जलाएर गयो सुन्दर थियो सपनाको महल अनि बस्तीहरू हुरी बतास प्रहार गरी ढलाएर गयो भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क्यु सो मच साथी तपाईँको एसएमएसको लागि अहिले भने यो सुन्दरी साङ्गीतिक आवाज तपाईँको लागि मुस्करा गुगुना तु हो जिया जाना अरे पिर रे जिया जाना रे पिरे र तू ती मत जा हो सके तो उम्र मुस्कुराने की बजा तुम्हें हो यिक नया सुंदर सांगीतिक आवाज राख यहां तेडियो सर्वर बयानबे मेगा स्पेसल भ्यालेन्टाइन्स डे स्पेसल कार्यक्रम मुटुदेखि मुटुसम्मको यो स्पेसल प्रोग्राम तपाईँले सुनिरहनु भएको छ हामीसँग समय एकदमै कम छ र तपाईँको सन्देशहरू लिइहाल्छु अब तरिका चाहिँ नबनाऊ होला <laughs> किनभन्दा तपाईँको एसएमएस सबै पढ्न पाइँदैन फेरि दुःख लाग्छ मलाई है र लेख्नु भएको छ अर्को एसएमएस छ आहा हाँ लेख्नुहुन्छ हाई दादा एन्ड सिस्टर सन्चै हुनुहुन्छ भन्नुभएको छ म सन्चै मेरो गाजेबोनी सन्चै अघि भर्खर बोलेर गइसक्नु भएको छ अनि हजुरहरूको खानबिन भयो त भन्नुभयो फेरि पठाउनु भएको छ यो एसएमएस अघि नै पढेँ अघि जस्तो लागेको उहाँले लेख्नु भएको छ सुदीप मगर फ्रम हेटौँडा चार फर्स्ट अफ अल अल रेडियो सरभरको अल भन्नुभएको छ थ्याङ्क यू सो मच सुदिपजी तपाईँको एसएमएस फेरि दोहोऱ्याएर पढ्न पाएँ अघि पनि पठाउनु भएको थियो त्यसै अर्को एसएमएस छ हाई दादा ह्याभ ह्याभ अँ ह्याप्पी भ्यालन टाइम्स डे म मौसम बा भन्नुभएको छ हेटौँडा टाढीबाट हेटौँडामा टाँडी भन्ने ठाउँ पनि रहेछ मलाई त थाह थिएन अवश्य थ्याङ्क यू सो मच उहाँले लेख्नु भएको छ मेरो सबै अल फ्रेन्डहरूलाई ह्या ह्याप्पी भ्यालेन्टाइन्स डे भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच साथी तपाईँले एसएमएस गरिदिनु भयो आज यो स्पेसल प्रोग्राममा पनि धेरै साथीहरूले एसएमएस गरिदिनु कर भयो करिब करीड करिब हामीले पच्चिसजनाभन्दा बढी साथीहरूको एसएमएस पढ्न पायौँ खुसी लाग्यो जे होस् तपाईँको सहभागिता र सहकर्मी साथीहरूलाई साथीहरूसँग पनि बोल्न पाएँ खुसी लाग्यो उहाँहरूको भावना पनि बुझेँ सम्झिरहेको मेनकाजीको डिफिनेसन त माया भनेको माया हो किनकि माया भनेको माया हो त्यसैले माया भनेको माया हो पनि नेचर सम्बन्धी थियो सगरी सुशांतजी सब एकदम रोमैंटिक गफ भेज जे हो आज को भैलेंटाइन्स डे को यो योग बस आई एकदम खुशी लेसबुक में संदेश रोड्व के साथ साथी शुभराज भमजनजी के प्रोग्राम से दामी हाई चंद्रजी मेरे स्पेशल मं नणय दिवस को शुभकामना भूँ शुभराज भमजन भीषण भिषारे लेख् भीषण लेख रहे थैंक यू सो मच शुभजी कमेंट तब एसएमएस कर दूध भो औँसी गुरुआत्मा इन्दमान आत्माले पनि हामीलाई सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच तपाईँको यो सन्देशहरूको लागि र सबैलाई धेरै धेरै धन्यवाद तपाईँका सन्देशहरू हामी लिइरहने नै छौँ आज दिनभरि नै भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्रामहरू आइरहनेछ यस पछाडि सुर्ताल स्टारमा पनि एकैछिनपछि हामी आउँछौँ अहिले भने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद फोन गर्नुहुने साथीलाई पनि धन्यवाद एसएमएस गर्नुहुने कमेन्ट गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद प्रविधिबाट एकदमै हाँसेर साथ दिनुहुने साथी मेनकाजीलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनमित्रको साथी चन्द्र पनि कार्यक्रमको यो बसाइबाट छुटिन चाहन्छु हवस् त नमस्ते शुभदिन